पाँच मेघाह र यो हो कार्यक्रम लोकझङकार लोकसाङ्गीतिक अभिवादन समस्त आदरणीय स्रोत इत्रमा, आज कार्यक्रम लोकसंकार गाई लोक श्रेला आउने गर्छ हप्ताबा छ दिन र आज हामी बुधबार श्रृङ्खलामा आज र तपाईँको साथमा नौ बजीको नेपालमा निसमा चारपछि दस बजीसम्म रहनेछौँ विशेष गरी बुधबारी यो श्रृङ्खलामा हामी तपाईँको नेपाली लोकसङ्गीत क्षेत्रमा बिताउनु भएका लामो समयदेखिबाट नेपाली लोकसङ्गीत क्षेत्रमा विभिन्न गीतहरू प्रस्तुत गर्दै तपाईँ हाम्रो मनमा बस्दै आउनु भएका सफल गायक गायिकाहरूसँग कुराकानी हामी तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ र आजको यो श्रृङ्खलामा पनि हामी एकजना गायक गायकसँग फलाखुसारी गर्नेछौँ नेपाली लोकसङ्गीत क्षेत्रमा धेरै लामो समयबाट सङ्घर्षरत हुनुहुन्छ लामो समयबाट चाहिँ उहाँले नेपाली सङ्गीत नेपाली लोकसङ्गीत क्षेत्रमा आफ्नो आ, नाम आफ्नो ठाउँ छुट्टै तरिकाबाट छुट्टै स्थानमा राख्न सफल भइसक्नु भएको छ विशेष गरी तपाईँ हाम्रो मन मनमा बस्न पनि सफल हुनुभएको छ एकदमै मिठो आवाज धेरै गीतहरू गाउनु भएको छ र उहाँको धेरै गीतहरूबाट हामी हाम्रो दुःख पीडाहरू सार्फ गर्ने पनि गर्छौँ विशेष गरी हाम्रै मनका आवाजहरूलाई उठाएर गाउने गर्नुहुन्छ आवाजको धनी हुनुहुन्छ उहाँसँग कुराकानी गर्नेछौँ उहाँको नाम चाहिँ अहिले नलिउँ एउटा गीत सुन्छौँ Git pas yung hakun na, anu yung mahal sa inyong kurang hanggang na kala agiasu, sunday kun hala. जुरुजुन हेर्नु भोलि सबै कुरा बिर्सेर तिम्रे पसिन लागे है मिचो आवाज भाइला आगी प्रस्ट उडगरिसै गाछु गाठ्नु लोकसंख्याहरु सुनि रहनु भएको सुध भाइको मंख आवाज रेडियो कनेक्टिस चार तोलामास नै हु सर्बन सबै ग लागिसदै लागै इन्टरनेट अनलाइनमा रेडियोपन .com बाट पनि विश्वभर हामीलाई सुन्न भएको छ आवाजबाट सोमकुमार सुध भाइको साथमा प्राविधिक मित्र रिजोन सँगसँगै हामी अबको दस बजीसम्म तपाईँको साथमा रहनेछौँ बुधबार श्रृङ्खला हो लोकसङ्घर सुन्नु भएको छ र आजको यो श्रृङ्खलामा एकजना कलाकारसँग हामी कुराकानी गर्छौँ विगत लामो समयदेखि नेपाली लोकसङ्गीत क्षेत्रमा बिताउनु भएका तपाईँ हाम्रो मनमा बस्न सफल लोकसङ्गीत यो लोकसङ्गीत क्षेत्रलाई निहालेर बुझ्नु भएको छ निहालेर हेर्नु भएको छ एकदमै मिठा मिठा गीत गाउन सफल मध मनाइमा रानीघाँटीमा जस्ता चर्चित गीत गाएर तपाईँ हाम्रो मनमा बस्न सफल हामी केही गरे पनि उहाँलाई बिर्साउन सक्दैनौँ किनकि उहाँले गाउनुभएका गीतहरू अझै जति पुराना भए पनि हामी अझै पनि सुन्ने गर्छौँ तिनै लोकगायक विमल राज छेत्रीसँग कुराकानी आजको यो श्रृङ्खलामा जोड्नेछौँ विमल राज आज हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ उहाँसँग कार्यक्रमको आजको यो विषयमा मैठोवाला खुसारिरहनेछ अब भन्ने कार्यक्रममा विमल राज छेत्रीज्यूलाई म कार्यक्रममा जोड्न चाहन्छु उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु जी कार्यक्रममा स्वागत छ हजुर धन्यवाद नमस्कार त्यस्तो नयाँ नै पनि छैन गीत सङ्गीतमै छु नेपाली लोक संस्कृतिमै छु है आ, यही संस्कृतिसँग गीत सङ्गीतसँग सम्बन्धित कार्यक्रमहरूमा चाहिँ अब देखे कार्यक्रमर्गतको कार्यक्रमहरू तपाईँको जन्म कहाँ भयो मेरो पर्वत जिल्ला खुर्गा गाउँ नम्बर सानैबाट लोक सङ्गीत क्षेत्रलाई माया गर्नु भयो हजुर सानोमा हुँदाखेरि कि म लोक सङ्गीत क्षेत्रमा गएर चाहिँ आज यति ठुलो सफलता पाउँछु जस्तो लाग्थ्यो अब बच्चामा त त्यो केही पनि सजाय हुने कुरा पनि भएन होइन हजुर नानाबालक अवस्थामै हजुर सङ्गीतले कतिखेर मोहनी लगायो कतिखेर आकार सहर गर्यो त्यो कुरो त म पनि थाहा छैन होइन र हजुर तर इच्छा सालबाट तपाई सा गाउँघरको हिसाबले संग त मैले बच्चैबाट नै अब गाउने बजाउने सुरुवात नै भयो होइन बाल्यवस्था सँगसँगै जस्तै म पढ्दै गएँ एवन अवस्थासम्म बढ्दै आएँ त्यो अवस्थासम्म मेरा गीत सङ्गीतका गीत सङ्गीतसँग सम्बन्धित मेरो चाहिँ अन्य क्रियाकलापहरू पनि बढ्दै गएँ होइन पछि चाहिँ म दुई छपन्न सालमा चाहिँ काठमाडौँ प्रवेश गरेको हो है हजुर प्रवेशदेखि नै मैले चाहिँ एउटा चाहिँ गीत संगीत अँगाल्नको लागि यसैसँग सम्बन्धित क्षेत्रहरूसँग एकदम खोजी नीति गर्दै त्यहाँबाट अगाडि बढेँ भनौँ एउटा गाउँको मान्छे बजारमा जानुपर्ने काठमाडौँ सदरमुकामा गएर गीत निकाल्नुपर्ने गीत गाउनु पर्ने आफूलाई इस्टाब्लिस गर्नुपर्ने त्यो पनि तिति बेलाको समयमा अहिलेको समयमा भए केही सहज थियो होला तर त्यति बेलाको समयमा कतिको सहज भयो होइन नि गाह्रो सुनेका मान्छे हजुर मैले कलाकार देखेको प्रत्यक्ष रूपमा कलाकार देखेको काठमाडौँ आएर हो होइन नत्र हामी चाहिँ क्यासिटलमा हेर्थ्यौँ फोटो हेर्थ्यौँ फोटोमा पनि अझ मलाई गाउनतिर बढी सोख भएको चाहिँ त्यो फोटोमा गीत गाएका कलाकार झाँटी हेर्ने होइन र कल्पना गर्ने मेरो गला यस्तो छ कि छैन होला मैले गाउँदा आउँछु कि हुन्छ होला भने यस्तो त्यस्तो अवस्थाको हामी चाहिँ त्यो ठाउँबाट चाहिँ सम्म आउँदामा त्यहाँ आएर त्यति सहज पहिलो त थिएन होइन तैपनि हुन त कुनै सुकै जुनसुकै क्षेत्र पनि त्यति सजिलो छ लाग्दैन त्यसमा गीत सङ्गीत पनि त्यति सजिलो छैनन् आफूले गर्ने मेहनत कर्तव्य धैर्यता लगनशीलता त्यता आफ्नो ठाउँमा छँदैछन् होइन मैले अन्य कुरालाई बिर्सेर गीत सङ्गीतलाई मात्रै सम्झेर म अगाडि भयो त्यो भएको मलाई त्यति महत्त्वाकाङ्क्षा पनि बढी नभएको हुनाले चाहिँ जति दुःख परे पनि जति पीडा परे पनि मलाई त्यो चाहिँ भोग्न त भोग्यो र चाहिँ त्यति ठुलो चाहिँ पीडादायक चाहिँ लागेन सुरुमा कुन गीत गाउनु भयो सुरुमा चाहिँ मैले आदि दाजु डिबी गुरुङ दाइले चाहिँ मलाई पहिलोचोटि मौका दिनुभएको दुई हजार छपन्न सालमै चैतमा होइन उहाँले चाहिँ मलाई जाउँ नमाया जाउँ भन्ने बलको गीत चाहिँ उहाँले मलाई पहिलोचोटि गाउनु दिनुभएको थियो त्यसै एल्बममा मैले मेरो सङ्कलनको गीत थियो एउटा न्याउली छ रुन छोबरीले भन्ने होइन त्यो पनि गाने चारवटा गीत चाहिँ मैले उहाँसँग सँगै गाउने अवसर पाएको थिएँ दुई हजार प्रयास गर्छु माया जाऊ मेला फिर्ति ला डाँडामा माया फिर्ति यस्तो खालको गीत के हो धेरै मिठो गीत गाउनु छ त्यसैले आज यो स्थानसम्म यो स्थानसम्म ल्याउनको लागि तपाईँको प्रेरणाको स्रोतको रूपमा पहिलो कुरा त मेरो जन्मस्थान जहाँ म जन्मे हुर्केँ त्यहाँको संस्कृति त्यहाँको परिवेश त्यहाँको चाहिँ प्राकृतिक वातावरण त्यहाँको रहन्छ होइन त्यसले चाहिँ मलाई चाहिँ गीत सङ्गीतमा चाहिँ लाग्नको लागि अभिप्रित गऱ्यो होइन त्यस पछाडि जब म लाग्दै गएँ घर परिवारहरूबाट पनि यस मलाई हुने सहयोगहरू सल्लाहहरू सुझाव घर परिवारको पर आफ्नो काममा भइहाल्छ नि भयो होइन इष्टमित्रहरू छर छिमेकहरू सबै जुन मेरो गीत सङ्गीत तर्फ लगायो जुन मेरो चाहिँ उत्सुकता देखेर होइन अलिअलि उहाँहरूले मैले गरेको एउटा कलाकारका प्रस्तुतिको शैलीहरू देखेर पनि होइन उहाँहरूले चाहिँ मलाई एकदम प्रेरणा गर्नुभयो त्यही प्रेरणाको चाहिँ कोको बोकेर त्यही त्यसैलाई चाहिँ हौसला बनाएर म काठमाडौँसम्म आएको होइन अनि यहाँ आएपछि मलाई धेरै दाइहरू सहयोग डिबी गुरुङ दाले त मलाई गाउने अवसर नै दिनुभएको हो है उहाँले पहिलो गानुको लागि पहिलोचोटि मलाई एउटा ब्याग नै उहाँबाट सुरु भयो हो है अनि पछि चाहिँ अन्य अब कृष्णसुदा ढुङ्गाना दाईदेखि लिएर नवीन गुरुङ दाई थुप्रै आदि चाहिँ सहयोग मलाई चाहिँ रह्यो अग्रज दाईहरूको जति बेला तपाईँ काठमाडौँ प्रवेश गर्नुभयो त्यति बेलाको समयमा नेपाली लोक सङ्गीत क्षेत्रको माहौल कस्तो थियो नेपाली लोक सङ्गीतको माहौल राम्रो थियो किनकि अलिकति अहिले जस्तो कुराहरूमा हामी अब धेरै लोक डिरेस हुन्थ्यौँ होइन अहिलेको जस्तो राम्रै देख्थेँ चलेकै हुन्थेन राम्रो थियो त्यति बेलाको अवस्था जति बेला तपाईँ हुनुहुन्थ्यो र जुन जति बेला तपाईँ लोक सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो त्यो समय र अहिलेको यो समय जुन लोक सङ्गीत क्षेत्रको अहिलेको समय छ यसमा तपाईँ के भिन्नता थे पाउनुहुन्छ यस्तो छ नेपाली गीत सङ्गीत पनि हुन त जुनसुकै चिजहरू पनि विकासक्रम सँगसँगै अगाडि बढ्दछ होइन हजुर अब नेपाल पनि एउटा विकासोन्मुख देशहरूमध्ये पर्दछ होइन यसमा पनि विकासका विभिन्न अब तरिकाबाट विकास अगाडि बढिराखेको छ यसमा अझ विशेषतः लोकगीत चाहिँ त बढी एउटा लोकसँग सम्बन्धित भएको हुनाले लोकमा जोडिएर गाइने भएको हुनाले गा। होइन लोकको विकाससँगै लोकगीतको परिवर्तनसँगै लोकगीतको पनि परिवर्तन एउटा अटोमेटिकली हुन्छ होइन किनकि यो कुरा कसरी मैले चाहिँ आफूलाई भन्न मन लाग्छ भने मैले देखेअनुसार बुझेअनुसार पहिले पहिले आ, खोला हुन्थे पुल हुन्थेनन् होइन खोला पारी निर्माया वारी मरुनी भने यस्ता बर्खा लाग्यो भेटिनु हरायो भने यस्ता होइन किन राख्थ्यो जब पुल बन्दै गए ै गएपछि अब भेट हुने पुल त आउने यस्ता गीतहरू बन्न थाले होइन गाडीहरू चल्न थाले माइक्रोहरू बन्न थाले अब चिठी आउँदा चिठी पत्रका बन्न थाले होइन अहिले अहिले आएर फेसबुक अब के अरे मोबाइलदेखि थुप्रै गीतहरू बन्दैछन् नि हजुर यो कर्मीत पनि विकास कर्म एउटा जोडिएको छ जस्तो लाग्छ होइन विमल राज कुन गीतले अगाडि ल्यायो सुरुमा चिन्नु भयो म चाहिँ एउटा पहिलो गीत मैले आफ्नो एल्बम भन्दा गरेको थिएँ बजारमा आएको चाहिँ लोनलेखा नै जाउँ भन्ने गीत हो त्यो चाहिँ सन्ताउन सालमा बजारमा आएको थियो त्यसबाट अलिअलि राम्रो भयो त्यसपछि उन्साठी सालमा चाहिँ बल्लै भोबेटा भन्ने हेलो बजारमा आयो होइन त्यसबाट चाहिँ लोकप्रेमी लोक सङ्गीत प्रेमी श्रोताहरूले चाहिँ विमल राज छेत्री पनि लोकगायक रहेछ है भन्ने चाहिँ त्यो गीतबाट चाहिँ मलाई परिचित भएको त्यसबाट चाहिँ लोक क्षेत्रमा आज यहाँसम्म आउनु भएको छ है यो समयसम्म आउँदाखेरि कत्तिको दुःख झेल्नु पर्यो दुःख कष्ट त एउटा जिन्दगीमा उतार चढाव भइ नै रहन्छ होइन त्यसलाई हामीले सामना गर्नुपर्छ कर्तव्य अथवा खुबी एउटा साहस आफ्नो हुनैपर्छ होइन अगाडि बढ्नु भने उतार चढाव भइ नै रहन्छन् तिनीहरू सबैलाई चाहिँ अहिलेसम्मको अवस्थामा झेल्दै झेल्दै अगाडि बढिएको छ मलाई लाग्छ भोलिका दिनहरूमा पनि मैले कल्पना गरिसकेको हुन्छु मलाई अहिलेसम्मका भन्दा अझ दुःखहरू पर्नेछन् अझ समस्याहरू पर्ने छन् तिनीलाई पनि मैले चाहिँ पार गर्नै पर्छ त्यसको लागि चाहिँ म अगाडि बढ्नै पर्छ भनेर पर पर त्यो पनि मैले अहिले अहिले सोचिसकेको छु र त्यही किसिमले अगाडि बढ्दैछु वास्तवमा के रहेछ त लोक सङ्गीत क्षेत्र क्षेत्रभन्दा पनि लोक सङ्गीतको हिसाबले चाहिँ जुन क्षेत्रमा लाग्यो जुन आफूलाई चाहिँ एउटा दिल्ली रुचाएको दिल्ली चाहेको क्षेत्र जुन आफ्नो हो त्यसमा चाहिँ रमाउनु पाउँदा एउटा सर्वप्रथम आत्मसम्मान हुन्छ आफूलाई आत्मसन्तुष्टि हुन्छ होइन अर्को कुरो अब लोकगीत लोक क्षेत्र लोक के रहेछ भनेर परिभाषा गर्ने हो भने त धेरै अब लोकसाहित्य अध्ययन गर्नुभएका धेरै दिएका परिभाषाहरूमा मैले दिएको परिभाषा त्यति पुरा त नहोला किनकि कुनै परिभाषा विभिन्न किसिमको व्यक्तिहरू विभिन्न तरिकाबाट दिनुहुन्छ लोक क्षेत्रभन्दा पनि लोकगीत के हो भन्दा हाम्रो चाहिँ लोकसँग एउटा लोक भनेको जीवनसँग जुन एकदम प्रत्यक्ष वा अप्रत्यक्ष दुवै किसिमले चाहिँ एकदम जोडिएको छ यो चाहिँ मानिसको जन्मदेखि मृत्युसम्म किनकि लोक सङ्गीतले धेरै मान्छेको मन जित्न सफल पनि भएको छ धेरैको साथी पनि बनेको छ विमलजी एउटा गीत सुनाइदिनु न सम्पूर्ण श्रोताको लागि एउटा लोकगीत मैले गाएको छु अलिअलि बजारमा पनि छोरा समस्या कहीँ कहीँ पनि हुनसक्छ त्यो गीत म ठाडो भएकोलाई अलिकति मैले बनाएर गाएको छु होइन दैव संजोग जो रेमा हे म को बिहे गर्नु दैवा दैव संजोग जो को तिम्रो मेरो बिहे कान्छी हुन्छ यहाँ सालमा सानो तिमीले रे मानो तिमले काया मा, सुन के शरी माया सानो तिमले कु मा, मेरी माया फूल झाई फूले कि मार्सि धान झुले झै हो झुले कि मायाको बासना चल्यो नको आशा दिन्छ हजुर तपाईँ यति बेला सुनिरहनु भएको छु तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार थप हेर्छ अर्पण सबैका लागि सधैँका लागि लोक श्र कार्यक्रमको यो बसायमा आज आज बुधबार श्रृङ्खला हामीसँग सुरक्षित लोकगायक विमल राज छेत्री हुनुहुन्छ उहाँसँग कुराकानी गरिरहेका छौँ वास्तव नेपाली लोकसङ्गीत क्षेत्र एकदमै मार्स धेरै कलाकारहरू जन्मा आएको छ र धेरै कलाकारहरूले मिठा मिठा गीत गाउनु भएको छ तिनै कलाकारमध्ये एउटा आफ्नो स्थान छुट्टै तरिकाबाट कायम राख्न सफल चर्सित गायक विमल राज छेत्रीसँग कुराकानी हामी जोड्ने नै छौँ एउटा गीत राख्छु विमल राज छेत्रीकै आभासमा राखेको गीतपछि सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि विमलजीको कुराकानी लिएर आउँछु सु, सुन्दै गर्नुहोला ए, पो हेर्न राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँ म त अलमल् नरे ल ला लाठी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरुक्क पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेग्दी सुन्चाँदी पसलमा गई गइहाल्न हाम्रा विशेषताहरू स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने गर्ने गरुटर प्रविधिबाट नापत गरिने ग्राहकले खोजेको राशि अनुसार पत्थर राखिने पुरानो गर गहना सँग नयाँ गरचिने तथा अर्डर अनुसार गर गहना तयार गरिने चाडपर्वमा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्क नेत्र एन मेकी सुन पसल खैरह्य छेपन्न पाँच तिरासी तिन सय मोबाइल नम्बर अन्ठानब्बे चार पचास सोरस सिटी 125 प्रोप्राइटर नेत्र बहादुर खड्का ठोकी हेमा खड्का ठोकी कान्छु तिमी मलाई माया त गर्छौ नि हैन त्यो पनि सोध्ने कुरा हो र त्यसो भए बिहे गराउन त नाइँ दिदीको बिहे नै भा छैन मम्मीलाई सोध्ाऊ अ हो पेली भा छैन त्यसो भए पल्सर बाइक मा घुम्न जाऊ न त तर बाइक खोज त एकै छैन हि म आशीर्वाद ऑटोमोबाइल्स प्रालि बाट बाइक ल्याल्छु नि Wow, wow, का हुने, एक सची सीसी का डिस्कभर बाइक एक सी सी एक सचीस का प्लाटिना बाइक 125 का साथ हींस सुविधा एवं दक्ष अनु मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क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 पेट दुख मर्न लगे एक गैस्ट्रिक अर्क जोर्ने दुखने गोडा झमझमाने ज़म के समस्या लाग्यो के समस्या आईलाग्यो इसको का पतंजलि नानी ये कह काका हमे पर्सा बजार सिनेमा रोड में प्रसिद्ध डॉक्टर पराममर्श को साथ में विशेष उपचार हो तेसो भतंजलि तिर जाऊ हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बालरोग स्त्री तथाको महिनावारी गडबडी सेतो बग्ने पाठ्यघर सम्बन्धी तथा झार दुख्ने प्यारालाइसिसनपन सम्बन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चाया पोतो डन्डी फोर सुगर बोटपना तनाव अनिन्द्रा जुनसुकी रोगको बारेमा उपचार गरिने र खानपान योगा प्रणायाम सम्बन्धी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा हत्तो कु डाक्टर रुषाल र डाक्टर रमेश पौडेलद्वारा स्वास्थ्य परीक्षण गरिन्छ सम्प्रक मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी चार सय बत्तिस अन्ठानब्बे पाँच पचास पैसठी तिन सय असी फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ प्रतिशत ग्यारेन्टी का आयुर्वेदिक उपचार छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने कपालन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड कम क्रिम अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर अनुहारको चाया पोतो डन्डी हटाउने एन्जेलिप क्रिम हार्जनी सा च्यापिएको बात समस्याको लागि सन्धि सुन सम्बन्धी समस्या, तेल। समस्या, वा समस्या उपचार। को लागिक्स लाइफ केयर सेन्टर जनपा दुई टाढी हङकङ बजार प्रोपराइटर तारा फिनिक्स लाइफ हेल्थ छप्पन्न पाँच बैसठी बैस दुई सय बयासी मोबाइल अन्ठानब्बे चार त्रिपन्न एकचालिस चार सय पाँच पुन होम डेलिभरी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 संपर्क फोर्टो पॉइंट पुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स रत्ननगर एक सौराह चौक चितपन्न फोन तिर मोबाइल अंठानबे पांच पचास सात सिता अंठानबे पांच पचास बैसठी सात सिरचालीस तिरचालीस मनोरंजन अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो लोक लोकझङ्कार हजुर केही समयको विज्ञापन एक विश्राममा बसि फेरि पनि स्वागत छ कार्यक्रम लोकसङ्घार सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार पाँच मेगा लाइनमा रेडियो अर्पण पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ कार्यक्रम लोकसङ्घारको आजको यो बुधबारे श्रृङ्खलामा विशेष गरी तपाईँसँग रहेका छु हामी दुईजना आवाजबाट म सम्खुवा टेक्निकल सपोर्टबाट मित्र रिजनजी र राष्ट्रिय कलाकार लोक कलाकार चर्चित लोकगायक विमल राज छेत्रीसँग हामी कुराकानी गरिरहेका छौँ बाँकी कुरालाई म जोड्न चाहन्छु विमलजी विमलजी हजुर हजुर व्यापार विश्रामलाई स्वागत छ धन्यवाद अब अलि फरक खालको प्रसङ्गमा कुरा गरौँ तपाईँ एकदमै राम्रो मान्छे हुनुहुन्छ हेनसम हुनुहुन्छ <laughs> है आ, आ, आ, आ, पहिला जति बेला तपाई अझै योङ अवस्थामा हुनुहुन्थ्यो अझै पनि यङ यूंग त यङ्गी हुनुहुन्छ होइन जति बेला त्यो एउटा समय हुन्छ अरे होइन उन्नाइस बिस वर्षको समयमा त्यति बेला कस्तो खाले हुनुहुन्थ्यो कतिको चञ्चले हुनुहुन्थ्यो चञ्चली खासै त्यस्तो चञ्चल छिनँ म गीत सङ्गीतका फाट अलिकति चञ्चलन नै हो मग्ने अन्त त्यही त हजुर युवा अवस्थामा गीत गाउनु भयो त्यो समयमा कलाकार बन्नु भयो कलाकारका पसिना आउने त धेरै हुन्थ्यो होला नि त हजुर त्यो अवश्य भएन है हुन्छ लोक सङ्गीतकै कुराकानी गरौँ विशेष गरी होइन किनकि तपाईँ एउटा लोक सङ्गीत क्षेत्रमा लामो समयबाट बिताउनु भएको छ मेरो कुरा गर्न चाहे लामो समयबाट लोक सङ्गीत क्षेत्रलाई तपाईँले नियाएर हेर्नु भएको छ र पछिल्लो समयमा लोकसङ्गीत क्षेत्रमा जति पनि गीत पहिलाको समयमा अहिले गीत धेरै आएका छन् तर व्यावसायिक रूपमा असफल भएका छन् तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ यो छ किनकि एउटा व्यवसाय थियो हजुर त्यसको एउटा आफ्नो एउटा मापदण्ड जस्तो र एउटा मूल्याङ्कन गर्ने क्यासेटबाट हुन्थ्यो भने अहिले अब त्योभन्दा अझ सहज तरिका विकास भइसक्यो होइन प्रविधिहरू नयाँ नयाँ प्रविधिहरू आइसके अब एउटा गीत सुन्न चाहिँ साठी रुपियाँ दुईवटा गीत सुन्न साठी रुपियाँ खर्च गर्न पर्थ्यो भने अहिले ट्रेन छ सयवटा गीतहरू हजारवटा गीतहरू चाहिँ सुन्न सकिन्छ होइन हजुर त्यो किसिमले गर्दा त्यो पुरानो प्रविधि बिल्कुलै हटेर गएर नयाँ प्रविधिहरू आयो यतार्थ छ भने म आफूले बुझेको पनि भएको हुनाले प्रविधि हामीभन्दा धेरै अगाडि भयो हामी चाहिँ प्रविधिलाई पछ्याउन सकिरहेको अवस्था छैन कस्तो भने प्रविधिमा हाम्रो माथि एउटा हुन्छ नि हाम्रो खुट्टा तल भुइँमा पनि औँलाई छोइएकै छ माथि हातले पनि प्रविधि समात्न खोजेको छ नभुइँ छोडेको अवस्था न चाहिँ माथि उक्लिन सकेको अवस्था है यो अवस्थामा चाहिँ अहिले हाम्रो गीत सङ्गीत छ एउटा प्रगीकै हिसाबले भन्दा होइन हजुर त्यो भएको हुना चाहिँ हुन त अब अहिले नेट इन्टरनेट चाहिँ वेबसाइट अब व्यापारहरू पनि नभएका होइन भएकै छन् होइन अब त्यसबाट जति हुनुपर्ने हो त्यो चाहिँ कलाकार समक्ष पनि आइपुगेको अवस्था छ होइन अनि अर्को चाहिँ के छ भने अब हाम्रो अब जुन पाएर सिको कुरा पनि आउँछन् होइन त्यो चाहिँ अब त्यसलाई चाहिँ मान्छेलाई फ्रीमै खाना पाए त त्यो त पक्कै पनि खाना खोज्दैन न त हजुर खोज्नु होला न त मैले खान खोजौँला होइन त्यसलाई चाहिँ पैसा तिर्ने वातावरणसम्म पुग्न पनि नसकेको अवस्था छ हामी कलाकारहरूको है यसमा चाहिँ अलिकति हुन हाम्रो राज्य अवस्था सरकार अवस्था पनि अलिकति अस्थिर भयो त हुनाले कुनै नेपाली गीत सङ्गीत मात्रै होइन जुनसुकै क्षेत्रमा नै यस्तै तफ न छ जस्तो लाग्छ मलाई जस्तै अब लामो समयबाट भयो नेपाली लोकसङ्गीतमा विकासित भए पनि विकास भए पनि विभिन्न प्रविधिहरू युज भए पनि यसरी दिनका दिन, दिन जति पनि गीतहरू रेकर्डिङ गर्दै गइन्छ जति पनि गीतहरू बजारमा ल्याइन्छ सबै गीतहरू व्याप व्या व्यावसायिक रूपमा चाहिँ अलिकति असफल भएको यो समयमा कुरा अन्य कुराहरू त अन्य केही कुराहरू त अपनाउन सकिन्छ नि अब गीतहरू त अहिलेको जति गीत रेकर्ड भएर बजारमा आएका छन् नि पचपन्न छपन्न जति पचास बाहन्नबाटै यसरी गीत रेकर्ड नभएको होइन किनकि गीत सङ्गीतमा मान्छेलाई सबैलाई आउन मन लाग्छ को सफल हुन्छ को धैर्यता की मा लिन्छ चा, को चाहिँ निरन्तरता गर्छ भन्ने कुरा छ त्यो एउटा एल्बम निकालेर हराउने हुनुहुन्छ अहिले गीत गरेर हराउने कलाकारहरू थुप्रै हुनुहुन्छ होइन अब त्यो त निरन्तरता छँदैछ त्यसलाई चाहिँ मैले देख्दिनँ र चाहिँ जो यही क्षेत्रमा तल्लिन भएर समर्पित भएर लागेका कलाकारहरू हुनुहुन्छ होइन अब यसको चाहिँ अलिकति जाने बुझेको पनि उहाँहरूले हुनुहुन्छ र पीडा भोगे पनि उहाँहरूले भोग्नुभए हुनुहुन्छ र यसबाट फाइदा भए राम्रो भए बेनिफिट लिने पनि उहाँहरूले नै हो होइन र हुन्छ म एउटा कुरा सोच्छु तपाईँलाई जस्तै अहिले जति पनि कलाकारहरूले गीत गाउन भएको सिआरबिटीबाट अलिकति आशावादी हुनुहुन्छ चक्का बिग्रियो होला गीत चाहिँ अरूले किनेर लैजानु होला र चाहिँ हामीले त्यसबाट आम्दानी गराउँला भन्ने आशा हटिसकेको छ सिआरबिटीबाट चाहिँ अलिकति कलाकारले आशा गर्ने एउटा बाटो बनिरहेको छ हजुर पहिले चाहिँ म आफैले गीत सिर्जन गर्दा मलाई मन परेर सबैलाई दिन्छु न गीत गाउँथेँ भनेर चाहिँ समाजलाई मैले त्यतिखेर समाजलाई घटेका घटनाहरूलाई पीडालाई मैले मर्मलाई मैले गीत बनाउँथेँ भने अहिले चाहिँ व्यक्तिलेको लागि गीत बनाउने अवस्था छ होइन आग्रह गरिए कसैले चाहिँ एउटा चाहिँ समर्पित गरिएका गीतहरू बढी चाहिँ अलिकति अर्कालाई सुनाउनुको लागि राखिने गीतहरू सुनिने गीत बढी चाहिँ बजारमा आएको देखिन्छ त्यो एउटा कुरा भनिदिनुहोस् न अब मानिल मैले एउटा गीत गाएँ बाबिया पाउँछु होला यस्तो छ अब त्यसमा त कलाकार कम्पनी अब स्रष्टा यो यिनीहरूले डिभाइड गरेर कसो कसो छ थुप्रै छ अवस्थामा अलिकति प्रत्येक कलाकारको एउटा कम्पनी पनि दर्ता भएको अवस्था छ लगभग धेरै जसो हुन्छ विमलजीमा केही कुरा सोच्छु केही प्रश्नहरू छन् मसँग है तपाईँले गीत धेरै गाउनु भयो धेरै गीतहरू गाउनु भयो त्यसमध्ये पनि तपाईँलाई म दुईवटा गीत चाहिँ यहाँ दिन्छु रानी बनाइमा कि रानी घाटेमा कि मधु बनाइमा कुन गीत मनपर्छ तपाईँलाई मलाई त्यसै गरी पर्वतीय कलाकार कुलेन्द्र विश्वकर्मा कि कस्तो पन् है, कि आफ्नै जन्म ठाउँ लाग्छ यो माया हजुर मैले प्रकृतिअनुसार सबैलाई माया गर्ने हुन्छ अब अन्तिममा सुनेर बस्नुहुने श्रोतालाई के भन्नुहुन्छ अन्तिममा सुनाउने कार्यक्रम त रेडियो सुनेर रेडियो अर्पण सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा जुन आज म एउटा कलाकार भनाउँदो भएर जुन यसरी यो लोकप्रिय एफएमबार चाहिँ बोल्ने अवसर यो सबै सम्पूर्ण सुरु चाहिँ श्रोताहरूलाई जान्छ उहाँको मायाले गर्दा एउटासम्म आउने अवसर मिलेको भोलिका दिनमा पनि विमल राज छेत्री नेपाली गीत सङ्गीतमै हुनेछ अहिलेका बिक्ने गीतभन्दा पनि मैले टिच्ने गीतहरू मौलिक गीतहरू गाउने एउटा प्रयासमै छु होइन भोलिका दिनमा पनि उहाँहरूको मैले माया पाउँछु भन्ने आशामा छु त यहाँसम्म त्यसको लागि धन्यवाद सर यसको लागि रेडियो अर्पण परिवार विशेषतः हाम्रो सोमुताल भाइलाई हिताङ भाइलाई धेरै धन्यवाद दिन चाहन्छु यसमा टाढो भएर चाहिँ नमस्कार विमल राज छेत्री नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित गायक हुनुहुन्थ्यो उहाँसँग कुराकानी गर्यो आजकै विषयमा लोकसङ्कार तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक अब कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ सुन्य सा भयो धन्यवाद छु आजको हाम्रा अतिथि कलाकार विमल राज छेत्रलाई धेरै धन्यवाद छ प्राविधिक मित्र रहिजनलाई धन्यवाद छु सुझाव सल्लाह प्रतिक्रिया कार्यक्रम पर्दैछन् भने शून्य छेपन्न पाँच त्रिशून्य तिन भन्दै अन्तिममा सम्पूर्णलाई खुटी धन्यवाद दिँदै कार्यक्रम लोक सुलको व्यवसायबाट समाज्य चाहन्छु तपाईँको बाक्यप सुस् नमस्कार कार्यक्रम को अत्याधुनिकेनेरटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को